नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभसाजको व्यवसायलाई सुनिराख्नु भएको छ सु, कार्यक्रम अर्पण शुभसाजको आजको व्यवसायमा उपस्थित भइसकेका छौँ प्राविधिक मित्र विष्णुजीसँगै तपाईँकै लोकभाकाको साथी मधिवस मगर कार्यक्रम अर्पण शुभसाजको व्यवसायलाई रेडियो अर्पण एक सय मेगाहसमा हरेक दिन सुन्न सक्नुहुनेछ सा, बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म कार्यक्रम अर्पण शुभ के व्यवसायमा हामी मिठ्या मिठ्या लुकदोरी भएकालाई कार्यक्रममा स्थान दिन्छौँ तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस गर्छौँ हामी तपाईँ दिनभर काममा व्यस्त रहनुहुन्छ त्यो दिनभरको कामको व्यस्तताको थकनलाई थोरै भए पनि परे राख्ने कोसिस गर्छौँ हामी कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँहरूलाई दुईवटा नम्बरबाट स्वागत गर्छौँ शून्य सुन्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त जुन घरप्रिय तपाईँका सम्पूर्ण नमस्ते हजुर कामाटीको बोल्दै हुनुहुन्छ प्रेम कुमारी आजको दिन के कसरी बिताउनु भयो तपाईँले हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ प्रेम कुमारी कार्यक्रममा आउनुभयो आउँदै गर्नु लागि छुट्टिन्छौँ नमस्कार मारिबाट प्रेम कुमारी हुनुहुन्थ्यो सम्झना नि सन्देश राखेर रा, विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हो कोही हुनुहुन्छ भनेर इचारा पाएर राखेको छु हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ दिन खानु भयो सम्झना अनि सन्देश क कसको लागि राख्न चाहनुहुन्छ मलाई रोजी भनेर चिन्ने सम्पूर्णको लागि हुन्छ जी कार्यक्रममा आउनुभयो अहिले भने छुट्टिन्छ हौ नमस्कार नमस्ते ट रोजी आउनु भएको थियो सम्झनाले सन्देश राखेर विधा भइसक्नु भएको छ तपाईँ सुनिराख्नु भएको छ तपाईँ केहीप्रिय रेडियो रेडियो अर्पण रे एक सय चार थुप्रो व्यवसाय टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार भण्डारा ऋषि ऋषिजी आजको दिन के कसरी बित्यो खानी नै रिशी जी। रिशी जी उन्चा, उन्चा सम्झना भण्डाराट्य ऋषि अधिकारी आफ्नो आफन्त स्टेतालाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ सुनिसपन्नु पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब नै एउटा मिठो लोकदोरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ तब आगानी में करेली को झेला निके नमाइल लोकदोरी भाग्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस सुन्नी छप्पन्न पांच तिरसठी तीन सौ तेतीस को दुटा बाटो तभी खुलाख्या टीफोन संपर्क में हेलो होमस्कार अशोक जी कस अनि खाना खानु भयो कि नै हाम्रो पनि भएको छैन असोक हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यसमा कसलाई सम्झाउन चाहनुहुन्छ हुन्छ कुराको बाटो अशोक लामा आउनुभएको थियो सम्झना अनि सन्देश राख्दै हुनुहुन्थ्यो टेलिफोन सम्पर्क विच्छेद भइसकेको छ कोही मित्रलाई कुराकानी दिने भन्ने तथ्यमा जुटिराखेको थियो तर पनि हाम्रो टेलिफोन सम्पर्कमा धेरै मित्रहरू हुनुहुन्छ उहाँलाई मैले टेलिफोन सम्पर्कमा लिनुपर्ने हुन्छ कोही मित्र हुनुहुन्छ फेरि पनि उहाँलाई म स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ बसी बसौ भन्नु पर्यो है अनि खाना खानु भयो कि नै हाम्रो पनि भएको छैन जितबहादुर कार्यक्रम सके पछाडि अनि जितबहादुरजीलाई कतिको मनपर्छ लुक्दोरी भाकाहरू एकदम सुनिरह मन लाग्छ दादा हुन्छ हामी निकै नै मिठो लोकदोरी भएको बजाउँछौँ एकछिनपछि त्यसमा र तपाईँ कसलाई सम्झाउन चाहनुहुन्छ मेरा सम्पूर्ण घर परिवारलाई दादा अनि करामा बस्नुभएका मेरो सम्पूर्ण दादा अनि के अरे तिनै नर्जन सम्पूर्णलाई हजुर अनि अन्त्यमा तपाईँलाई दादा हुन्छ जितबहादुरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार खोराकबाट जित बहादुर चेपाङ हुनुहुन्थ्यो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर रा विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा विष्णुजीको इसारा हेलो हो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मनरीबाट रामसिंह लोपचन बोल्दैछु मनरीबाट रामसिंह लोपचन हजुर तपाईँ बसाउँछ भन्नु पऱ्यो है अनि मनोरीतिरको नयाँ नौलो खबर के कस्तो छ ठिकै छ हजुर पानी पर्दैछ हुन्छ रामसिंहजी कार्यक्रममा आउनु भएको छ सम्झ नानी सन्देश कसको लागि राख्न चाहनुहुन्छ रामसिंहजी कार्यक्रममा आउनुभयो आउँदै गर्नुलाई अहिले भने छुट्टिन्छौ नमस्कार बाई मनरिवाक्य रामसिंह लोपसन आउनुभएको थियो आफ्नो आफन्त निष्ठमित्वलाई सम्झना अनि सन्देश राखेर रा। विदा भइसक्नु भएको छ अवक्रममा एउटा मिठो लगदरी भाका जोड्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ <laughs> Have the mouthful Oh, tell you Oh, dream of life मिठो लोकदोरी भाकापछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु तपाईँहरू सम्पूर्ण श्रोताबहिनीहरूलाई विशेष गरी हाम्रो समाजमा तिजले पनि छोइसकेको छ मिठा मिठा तिज लोकदोरी भाकाले कार्यक्रममा हामी पस्किराखेका छौँ मिठा मिठा तिज भएकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ विशेष गरी तपाईँ दिनभर काममा व्यस्त रहनुहुन्छ त्यो व्यस्तताको थकानलाई थोरै भए पनि परेर राख्ने कोसिस गरिराखेका छौँ खाना खाना हुँदै होला तपाईँको श्रोता मित्रहरू भर्खर खाना बनाउँदै हुनुहुन्छ होला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ अहिले कार्यक्रम भर फर शुभ साँझको व्यवसायमा हुनुहुन्छ तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्तजन घर परिएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश बाँड्न मन लागेको छ भने शून्य र शून्य छप्पन्न पाँच तिरसठी तिन लागि खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार अ कामातेको बोल्दै भनेको मैले अनि हाम्रो सौरभजीको पढाइ कस्तो छ राम्रो छा? एकदम राम्रो छ राम्रो तरिकाले सौरभजीलाई लोकदोरी भाकाहरू कतिको मनपर्छ मन मनपर्छ अनि गाउन गाउनुहुन्छ कि हुन्न नि गाउनु चाहिँ हुन्न लार्कोचोटि आउँदा चाहिँ सौरभजीले गीत गाउनुपर्छ है हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झ न अनि सन्देशको कसको लागि राख्न चाहनुहुन्छ आफ्नो बाट सौरभ पौडेल आउनु भएको थियो निकै नै मिठो कुराकानी भयो उहाँसँग सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो होमस्ते हजुर कहाँबाट खबर कि नि? सम्झना कुन सानो दादालाई अनि विशेष गरी अघि भर्खर कल गर्नु भएको जिज बहादुर दादालाई बुवालाई कल गर्नु होला भन्न चाहन्छु बुवालाई अनि मेरो घर प्राय अनि रामाया दिदीलाई अनि मान्छु हुने प्रेमदा अनि पदमपुर हुने भिन्दा भाउजू फुलमाया दिदी अनि मलाई सोरिताला भन्ने सम्पूर्ण कोराकोबाट सरिता लामा आउनुभएको थियो हामीलाई निकै माया गर्नुहुन्छ सम्झना पनि आफ्नो आफन्त इष्ट मित्रहरूलाई सधैँ राखिराख्नुहुन्छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते नमस्ते हजुर कामटीको बोल्दै हुनुहुन्छ अनि खाना खानु भयो कि नै दादा कार्यक्रम सकेपछि हामीसँगै हुन्छ होइन तिलकजीले नखाने भएर हामी पनि नखाइकन बसेको कि हुँदैन हुन्छ तिलकजी कार्यक्रममा आउनु भएको छ सम्झनाश आकाश मनीसा सबिना अनि कुमारी कुमारीको कविता अनि मेरो घरको मेरो गाउँ साथीहरू सबैजनाको लागि हुन्छ तिल कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते दादा कोराकभाट्य तिलक तामाङ हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ सुनिराख्नु भएको छु तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण रे एक सय चार इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझकै सुनिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार भावना ठिकै भन्नुपर्छ है पक्कै लोकदरी भाकाहरू ठिकै मन पर्यो भने तिजको लोकदोरी भाकामा चाहिँ यसो नाचौँ नाचौँ मन लाग्छ र होइन भनेको मैले भनेको साथीहरूको गाडी ननाचे पनि एक्लै हुँदा चाहिँ पक्कै पनि त्यो तिजको लोकदोरी भाकाहरू बल्दा चाहिँ एक्लै हुँदा चाहिँ एक ल ल पक्कै पनि हुन्छ भावनाजी कार्यक्रम कार्यक्रमको अन्त अन्त पुगेका छौँ काठमाडौँ हुनुहुन्छ भावनाजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुटिन्छौँ नमस्कार टानी बाट्य भावना बोगोटी हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ विष्णुजी के सारा मैले राखिएको छु हेलो विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझकै व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकाखसँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लु लगन गरेर कार्यक्रम अर्पण शुभ रेडियो अर्पण एक सय चार हरेक दिन आउने गर्छ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म कार्यक्रमको यो आधा घन्टे व्यवसाईमा तपाईँको सम्झना अनि सन्देश पनि दिन्छौँ मिठा मिठा लुकदुरी भाका कार्यक्रममा स्थान पनि दिन्छौँ र सुनेछौँ गरिराखेका छौ रोलिराखेको दिवस कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छुस्ते हजुर के हो बस हो। पानी पनि परिरहे शीतल सञ्जुजीले ट्राई गर्दा नलाग्ने कुरै भएन नि त होइन सन्जुजीले ट्राई गरेपछि पक्कै पनि रेडियो अर्पणमा चाहिँ फोन लागिहाल्छ होइन सञ्जयजी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुरलाई हजुर दाजुदा मेरो बाबा मम्मी मेरो बहिनी कान्छी बिरामी भएको छ साह्रै साँचो होस् भनेर जान्छु मेरो दिदीको त लागि बहिनी निशा साथी पिना मलाई सन्जु भन्दा चिने नसुको लागि हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगेका छौँ भोलि फेरि अर्को नवीनतम श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ एटिनसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभसाजको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो मारीबाट प्रेम कुमारी कठारबाट रोजी भण्डाराबाट ऋषि अधिकारी कोराकबाट अशोक लामा कोराकबाट जितबबहादुर चेपाङ मनहरीबाट रामसिंह लोपसन ज्यामिरेबाट सौरभ पौडेल कोराकबाट सरिता लामा कोराकबाट तिलक तामाङ टाँडीबाट भावना बोगटी रन्तिममा फोन गर्ने साथी गाईघाटबाट सन्जुले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र यतिजेलसम्म मेरो आवाजलाई रेडियो सेट र मोबाइल सेट र श्रोता माझ पुऱ्याउन साथ दिने मित्रका लागि विष्णुजीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोक साथी म दिवस मगर पनि कार्यक्रम अर्प शुभ साज को यह श्रृंखला बाट आज कोई वोजिल पढ़सु नमस्कार <त्वारी> ना आए ना, आए ना, आए ना, सलका सिकी बिगरनेट बि झिकी रक्सी चोरो माता फेक एक बार सब सफेरा फसे हेरा मटा हेरा मटा एक घन्टा रक्सी छोरो हटाएको छु म तपाईँ फसेको अहिले हेर मटाएको छु छैन आज जान दुखले योगा गर्छु दिनको एक घन्टा रक्सी चुरो ढाएको छु मातालतमा फसेको एक बार सपेर फसेको अहिले हेर मटाएको छु अहिले हेर मटाएको छु